ज्याो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति सम्बेग नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाण्डसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्मेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्मेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्द्यहरू वाचन गर्दछौ श्रुति शुक्रबारको श्रङखलामा केही सातादेखि हामीले झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा फूलको वाचन सुन्दै आएका छौं दुई हजार असार एक्काइस गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका नौवटा पुस्तकहरू विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ असामान्य शारीरिक अवस्थाका बावजुद यति सक्रिय रूपमा वहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सवलाङ्गहरूले पनि पाठ सिक्न सक्छन् झमक घिमिरेको निबन्ध जीवन काँडाकी फूलको पाँचौं श्रृंखला वाचन अब सुनौ अचित घिमिरेको आवाजमा त्यति बेला उमेरले पनि भर्खर सत्र अठार वर्षन्त पार गरेको थियो त्यो उमेरमा म पनि आफ्ना भावना विचारका रङहरू कसैसँग पोख्न चाहन्थेँ बिस्तारै बिस्तारै मेरो परिचय खुट्टाले साहित्य लेख्ने किशोरीको रूपमा आम जनमानसमा बन्दै थियो ती मित्रहरू जसले मेरा भावना र विचारका रङहरू अझ गाढा बनाउन मद्दत गरे तिनीहरूको गोडमा जिन्दगीभर तिर्न सक्दिनँ मान्छेलाई भावनात्मक रूपमा पनि साथ दिनेको आवश्यकता हुँदो रहेछ त्यो आवश्यकता मलाई पनि थियो त्यो उमेरमा मलाई धेरैजना मित्रहरूले पत्र लेख्ने गर्थे उनीहरूले खाली पत्र मात्र लेख्दैनथे जीवनमा केही गर भन्ने उत्साह पनि दिन्थे मलाई लेखनको शुरूआत गरेदेखि उदयपुरको एकजना दाईले चोकको माया दिएर पत्र लेखे उनी पेशाले शिक्षक हुन् उनको घर लेखनी गाविस छ चनौटी चा, भन्ने गाउँमा छ उनको नाम दिलचन्द्र नन्दन हो उनको वास्तविक नाम त विष्णुमुरी मगर हो उनलाई मैले अहिलेसम्म देखेको छैन तर उनले दाजुको माया ममता दिएका मात्र होइन म भावनाको दुनियाँमा एक्लो हुँदा तिमी एक्लै छैनौ भनेर सधैँ पत्र लेखे म रिसाउँदा मलाई मायाले सम्झाए तिमी जस्तो मान्छे त्यसरी रिसाउनु हुँदैन भनेर पत्र लेख्थे मलाई धेरै माया गर्ने मान्छे उनी पनि हुन् जो मेरो सफलतामा हृदयदेखि रमाउँछन् मेरो दुःखमा दुःखी हुन्छन् जसले मलाई जीवनसँग सधैँ सङ्घर्ष गर भन्यो मेरो भावना विचारको तहमा उभिएर म प्रति ठूलो आशा राखिरहे साह्रै राम्रा अक्षरमा कोमल भावना लेखिरहे साह्रै सरल र सहज शब्दमा मलाई भनिरहे मेरो बहिनी जम्मा कमजोर बन्नु हुँदैन म अहिले पनि सम्झिरहेछु ती दादाका भावना कति पवित्र थिए कहिलेकाहीँ म जिन्दगीदेखि थाक्थेन भन्थेँ दादा म थाकेँ जिन्दगीसँग भो सङ्घर्ष गर्नु छैन बस त्यति उनी शब्दको चारा लिएर भन्ने गर्थे त्यति काँतर नभन बाबा उनले मलाई यति धेरै माया दिए कि म जिन्दगीका हरेक सफलतामा उनलाई सम्झने गर्छु अहिले पनि उनीसँगको सम्बन्ध यत्तिकै पवित्र र आत्मीय छ त्यस्तै अर्का व्यक्ति थिए पाँच थरका लिङ्गदेन थरका मित्र अकिन्छ भन्ने एकजना राम्रा लेखक उनले पनि यस पत्र मसँग पत्र व्यवहार गरे उनलाई पनि मैले दार्जिलिङ ठानेर आफ्नो भावना लेख्ने गरे उनले पनि आफ्ना भावनाहरू लेख्थे त्यस्तै गुल्मीका एकजना मित्र सागरमणी गेवालीलाई म सम्झिने गर्छु उनीसँग पनि मैले भावनामा भेटेकी थिए उनी पनि राम्रो भावना भएका मान्छे थिए इसी मैं भावना और विचार का मध्यम धर भेट करें हमी बीच धर विषय में कुरा पत्रक मध्यम होने गति पत्र में मात्र क्रदन थ बहस और वाद विवाद भी करते तर्कर्क कर लमो समय समय रिस पत्र नलेखने काम कसन एटा पत्र में कने कुरा में चर्चर्की पर्यटन अर्क पत्र में यह क्रा को उखनथ विवाद कहीं टूंगीने करथ्य धेरे मित्र भावना और विचार को सहयात्रा कर त्यो सहयात्रामा संगलो कञ्चन भावना विचारका रंहरू पोखियो बडो मजाको अनुभूति हुने गर्थ्यो त्यो उमेरमा कहिलेकाहीँ आक्रोश आवेशका रङहरू पनि पत्रमा पोखिने गर्थे कहिलेकाहीँ छटपटी र मानव विभिन्न कुण्ठाका कुरा पनि त्यसैमा मिसिने गर्थे समय आफ्नै गतिमा कुदिरह्यो अलिकति पछाडि भावनाका साथीहरू निकैजना थपिएका थिए ती, ती सबैको नाम त अहिले मैले सम्झन सकिनँ तर उनीहरूको भावनात्मक साथलाई कहिल्यै भुल्न सक्दिनँ मसँग पत्राचार गर्ने महिला मित्रहरू पनि नभएका होइनन् तर उनीहरूसँगको मेरो भावना विचार के कारणले मिलेन मैले उनीहरूका कस्ता उनीहरूका जस जस्ता कस्तो खाने कस्तो लाउने सिँगारीने कसरी आदि कुरा गर्न जानीन म उनीहरू जस्तो सुन्दर थिएन त्यसैले मसँग उनीहरूको कुरा मिलेन भावनाको रंग मिलेन विचारको रंग पनि मिलेन म भित्री सुन्दरतामा विश्वास गर्थे उनीहरू बाहिरी रूपमा जतिसुकै सुन्दर भए पनि त्यति सुन्दर लागेनन् सुन्दर महिला त संसारको हितको लागि काम गर्ने मदर टेरेसा म्याडम क्यूरी फ्लोरेन्स नाइटिङ्गल जस्ता हुन्छन् कि उनीहरू सुन्दर थिएनन् मेरो भर्खर सत्र अठार वर्षको जवानीले उन्मुक्त उमेरमा पनि कहिले उत्शृङ्खल विचार पलाएन पलाओस् पनि कसरी अरूको सीमा र मेरो सीमा अलग अलग थियो म त आम केटी जति स्वाभाविक शारीरिक संरचना लिएर जन्मेकी थिइनँ अलिकति चञ्चल भावना देखिनु पनि सरल कुरो मानिँदैन थियो अत पत्र सम्बन्ध राम्रो भएन केटीहरूसँग जे उस, जे जति पत्र व्यवहार राम्रो रह्यो केटा मित्रहरूसँग यसो मैले पवित्र भावनाले हेरेँ संसारलाई सुन्दर आँखाले हेर्दा यहाँका प्रत्यक्ष सुन्दर देखिँदा त्यस्तै मेरो जिन्दगीका पानाहरूमा ती मित्रहरूले प्रभाव पारे जोसँग मैले पवित्र भावना बाँडे प्रेम र आत्मीयता बाँडे ती साँच्चै श्रद्धाका पात्रहरू हुन् जोसँग आत्मीयता मात्र होइन मैले आफ्ना दुःख सुखका पलहरू बाने, उनीहरूले खोइ के कसरी मलाई हेरेकोने तर मैले कसैमाथि कुनियत राखेर हेरिनँ ती सबैजना मभन्दा उमेरले जेठा थिए त्यसैले मेरा ती प्रिय दाजुहरू हुन् जसलाई म मनको फुलमालाले पूजा गरिरहनेछु स्मृतिका पानाहरू पल्टाएर हेर्दा उनीहरूका पत्रहरूमा पोकेको चोको मन देखिन्छ जसलाई समयले पढ्न सक्नेछ कति मिठा थिए ती पलहरू सधैँ आनन्द लाग्ने गर्छन् सम्झिँदा पनि आहा क्या आत्मीय पलहरू मैले दुई हजार सन्ताउन्न सालको बैशाखमा सपनाको झिलिमिरी सहर काठमाडौँलाई पहिलोपटक टेकेँ पहिलोपटक आफैले स्पर्श गरेँ बाफ्रे कति ठूलो सहर कति धेरै मान्छे यी मान्छेहरू कहाँ हिँडेका हुन् कहाँ जान्छन् के खान्छन् कत्रा ठूला घर म विस्मित थिएँ उत्साहित थिएँ पहिलोपटक काठमाडौँ सहर टेक्दा म कहाँ आइपुगेँ सपनामा छु कि विपनामा लाग्थ्यो त्यही बेला मेरा तीनवटा किताबका विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो भवनभित्र गरिएको थियो त्यति बेला तत्कालीन राजसभा स्थायी समितिका सभापति डाक्टर केशरजङ रायमाझी थिए उनलाई निम्ताएका रहेछन् मेरा दुईवटा किताब आफ्नै चिता अग्निशिकातिर र मान्छेभित्रका योद्धाहरू कविता संग्रहहरूको विमोचन उनीले गरेका थिए त्यही प्रसङ्गमा उनलाई ठूला मान्छे हुन् भनेर चिनाए मलाई लाग्ने गर्थ्यो यो संसारमा कोही मान्छे ठूलो र कोही मान्छे सानो छैन सबै मान्छे समान छन् मैले सारा मान्छेको अगाडि लेखेर प्याच भनिदिए को ठुलो मान्छे को हो मान्छे उनले पावरदार चस्मा मिलाएर भुइँमा सानो आँखा तन्काएर निहरेर तिमीहरू अक्षरहरू हेरे सोचे होलान् यो केटीलाई सभ्य भाषा आउँदो रहेछ निधार खुम्च्याएर उनी अगाडि बढे आफ्नो आसनतिर चुपचाप बसे केही नभने विमोचनबारे विचार शब्द बोले त्यति हो मलाई मनमा लाग्दथ्यो यही ठूला यही होला ठूला मान्छेको ठुलै चाला भनेको भरि डाक्टर केशवजङ राईमाझीलाई मैले अरूले चाहे जति सम्मान गर्न सकिन छु प्रकाशकहरूले म प्रति असन्तुष्टि जाहेर गरे उनीहरू चाहन्थे होला हजुर मेरो हालत यस्तो छ कि कृपा गरिदिनुहोस् भनिदिनुहोस् तर मैले त्यस्तो गर्न जानिनँ किनभने म भित्र अलिकति भए पनि स्वाभिमान थियो त्यसैले म झोकिनँ राजदरबार निकट पत्रकारहरूले मप्रति तीव्र असन्तुष्टि व्यक्त गरेँ एकजनाले त कोठैमा आएर सोधे कि तिमीलाई राजा मनपर्दैन अह पटक्कै मनपर्दैन राजा र राजतन्त्र मनले भन्यो तर उनलाई यस्तो जवाब दिनुभन्दा मौन रहेँ हाँसी रहेँ म किनभने म घुमाहरू बाटो हिँड्न चाहन्थेँ ते, ते बेला राजा र राजतंत्र विरोधी भर चिन्हना चाहन्न थे बेला न बेला आपूला चिनाइन भेटना आने विभिन्न लोप प्रलोभ देखाथे इस निवेदन कर उसका बिलौना बिसाऊ उ को मन पगलिने विमी मलामालां भे मानी चिंतन कस्तो मन ने भो तिमरा ती घिनलाग्द्दा कुरा मैं नसुनाओ तैप मैं बाहर वने चुपचाप सुमी रहे मेरा बाध्यता थी तर मैं आपका कुछ कसाई बताइन न तो कसरा निवेदन करे बाबा आमाने राजनीति करीस भर हप्काउंथे मेरा बा आमालाई के थाहा म मा माथि राजनीति गरिँदैछ कि मैले उनीहरूमाथि राजनीति गरेँ म गरिब किसान छोरी त्यही वर्गप्रति कसरी बेमानी गरू मैले आफ्नो स्वाभिमान बन्धक राख्न सकिनँ विचारलाई बन्धक बनाउन सकिनँ त्यस दिन यस्तै ते विचारको युद्ध चलिरह्यो यो युद्ध पनि म हार्ने पक्षमा थिइनँ किनभने म विचारको स्वतन्त्रता खोज्दै गरेको केटी थिएँ यति ठूलो दुनियाँमा मेरो विचार सबै मान्छेलाई मनपर्नुपर्छ र सबैको विचार मलाई मन पर्छ भन्ने पनि केही थिएन मेरो अर्क किताब अफसान पक्ष को आगमन क्वाटी संग्रह को विमोचन अर्क दिन तई हल भ साहित्यकार श्यामप्रसाद शर्माको हातबाट गरिएको थियो यसपालिको किताबको विमोचन हुन त श्याम्रसाद शर्मासँग मेरो अप्रक्ष रूपमा विचार साहित्य सामाजिक समसामिक विषयहरूमा छलफल बहस चिठी पत्रहरू मार्फत अगाडिदेखि नै हुने गरेको थियो हामी बीच एक प्रकारको आत्मीयता सामिपी पनि त्यही रूपमा बढ्दै थियो साँच्चै सरल मान्छे हुने श्यामप्रसाद शर्मा मलाई अत्यन्तै माया गर्थे त्यसैले त मैले ठूलो बाबा भने उनलाई उनले पनि मलाई छोरी नै भनेर भन्छन् तर हाम्रो औपचारिक रूपमा भेटघाट देखादेखि भएको थिएन औपचारिक रूपमा भेटघाट देखादेख त्यसै कार्यक्रममा भयो मैले अत्यन्तै श्रद्धा गरेका व्यक्तित्वसँग यसरी औपचारिक रूपमा भेट हुँदा र उनकै हातबाट आफ्नो कृतिको विमोचन गरि आलादित पुगेकी थिएँ मैले जिन्दगीमा यति धेरै मान्छे देखेकी थिएन दुईटै कार्यक्रम भवनको हलभित्र भएका थिए जिन्दगीमा यति धेरै मान्छेहरू देख्न पाउने एउटा सुखद पक्ष थियो म पहिलो कार्यक्रममा त केही आत्तिकै थिएँ तर दोस्रो कार्यक्रममा भने म कति पनि डराइन मैले दोस्रो कार्यक्रममा भने केही कुरो चुहाएकी थिएँ लेखक कवि कलाकारहरूलाई जनताका सामु जान र उनीहरूका स्वतन्त्रताका कुरा उनीहरूसँग बसेर लेख्न मैले त्यही मञ्चबाट आह्वान गरेकी थिएँ यसोभन्दा त्यहाँ ताली निकै पड्किएको थियो ताली पड्काउनेहरूले जनताप्रति आफ्नै जिम्मेवारी कति बोध गरे गरेनन् इतिहासले बताउने नै छ तर त्यस दिन त्यस हलमा ताली बजिरह्यो नयाँ भावको मनलाई नेपाली साहित्यकाशले एक ठुङ्गा विश्वासको रातो फुल दिएर स्वागत गर्यो यसरी सपनाको झिलिमिरी सहर काठमाडौँले नयाँ आगतको स्वागत ताली पड्काएर गर्यो अब त नेपाली साहित्यकाशमा नवस्थापित अनुहारको रूपमा भित्रिए जिम्मेवारी थुप्रै चुनौती बोध गर्दै साहित्य जगतमा भित्रिए ममा खुसीका पलहरू पोल्टाभरि सम्मालि सक्नु थिएन यसमाथि उत्साह र उमङ्ग पनि ओखाइ थियो त्यति मात्र होइन जिम्मेवारी र चुनौतीका पहाड़हरू मसामु उभिएका थिए जिन्दगीको यस मोडसम्म आइपुग्दा बल्ल मलाई जिन्दगी सुन्दर लाग्न थालेको थियो आखिर म पनि मान्छे नै थिएँ खुसीमा हाँस्न सक्थेँ दुःखमा रुन सक्थेँ मैले यस सानो चौकाबाट छेडीभरिको आकाश मात्र देखेकी थिएँ सूर्य पनि सानै देखेकी थिएँ अब मैले आकाशलाई भीमकाए देख्न थालेकी थिएँ सूर्य पनि ठुलो देख्न थालिसके थिएँ अब मैले आफ्नो घर सानो देखेकी थिएँ आफ्नो संसारभन्दा पनि अर्कै संसार ठुलो देखेकी थिएँ जुन संसार मैले यसभन्दा अगाडि कहिले देखेको थिइनँ कलमले जोडिएको पुलबाट यो संसारमा आइपुगेकी म यो झिलिमिली सहरले मलाई निकै रोप्यायो सहरमा हरेक वस्तु मेरा लागि नौरा थिए हेरिरहँ जस्तो लाग्ने छोइरहँ जस्तो लाग्ने यी मोटर गाडीहरू पनि कति गुडेका सहर भनेको सहरै त हो नि त्यसैले होला गाउँका मान्छे सहर पछि पछि गाउँ नफर्केका फर्क्यौँ पनि कसरी त्यो निर्जन गाउँमा सहरको जस्तो झिलिमिली हुँदैन मैले पनि रमझम काठमाडौँ शहर पसेर आफ्नो गाउँ फर्किँदा आँसु नछुआकी होइन तर यो झिरिमिली शहरको कट्टो वास्तविकतालाई पनि मैले नजिकैबाट निहाल्न सकेँ किनभने काठमाडौँका सड़क पेटीहरूमा फिंजाइएका नाङ्गले पसल फुटपाथी पसलका व्यापारीहरूको अनुहारमा सन्तासका रेखाहरू प्रशस्त कोरिएका थिए उनीहरूलाई पुलिसको सन्तास थियो नजिकै छेउमै फोहोरका थुप्राहरूमा केही खोजिरहेका सडक बालबालिकाहरूलाई यो सुन्दर झिलिमिली सहरले के दियो रातको मिठो निन्द्रा पनि दिँदैन यो सहरले बस नामले दाइलाई यो सहरले के दियो यो सहर जतिसुकै सुन्दर भए तापनि नहुनेहरूलाई सलक्कै निल्दो रहेछ यति कुरूप क्रूर सहर किन सबैलाई सुन्दर लाग्छ नेपालको सिङ्गो आकृति यही सहरको कुरूप क्रुरपनबाट देखिन्छ बाँच्नका लागि गर्नेहरूका फाटोको फाटेका थोत्रा वस्त्रहरू देखिन्छन् ती वस्त्रबाट देखिन्छ नेपालीहरूको नाङ्गो स्वरूप मलाई काठमाडौँ सहर घुमाउनेहरू भन्थे काठमाडौँ सहर तिमीलाई कस्तो लाग्यो उनीहरूलाई तिम्रो सहर राम्रो लाग्यो भन्ने कि लागेन भन्ने चुपचाप लागेर बसिरहन्थे म उनीहरूले कतै धोती लागेका मान्छेहरू देख्यो भने मत्री हेरेर भन्थे यी धोतीवालाहरू हाम्रो देशको श्रम खोसेर पैसा आफ्नो देशमा लैजान्छन् मलाई लाग्थ्यो यी विद्वान भन्ने पनि बुद्धि किन यस्तो श्रमिक जुनसुकै देशको होस् यस्तो तर तरतरी पसिना बगाएर काम गरिरहेछ भने यी मान्छेहरूको मानसिकता कस्तो घिनलाग्दो रहेछ मानवीय भावना आफ्नोपन आत्मीयता खोइ यो सहरले उहिले रहेछ कार्य अह त्यो कुरो भेटाएन मैले कतै पनि मान्छेका अनुहारहरूमा शून्यपन पाएँ पहिलोपटक सपनाको सहर काठमाडौँ छिरेर यस्तै तिता मिठा अनुभवहरू सम्हाल्दै फर्केँ आफ्नै ठाउँ या गाउँ दुई चार दिन काठमाडौँ छिर्दा पनि मलाई अर्कै खालको अनुभूति भयो आफ्नै ठाउँलाई सुनसान भएको अनुभव गरेँ तर म वास्तविकतादेखि कहिले तर्सिन आत्तिन बरु यथार्थ पक्षलाई स्वीकारेँ त्यस मान्छेहरूको घना जङ्गलमा मेरो पस्ने निस्किने लुकामारीको खेल निरन्तर चलिरह्यो यो मान्छेको जङ्गलमा पस्ने निस्किने खेल पनि बडो गजबकै हुँदो रहेछ साँच्चै मैले त्यो समय काठमाडौँ छिर्दै निस्किँदै धेरै पटक गर्नु परेको थियो मानसमान पनि पाउने क्रम चलिरहेको थियो त्यस्तै काठमाडौँ छिर्दै निस्किँदै गर्ने क्रममा एउटा कार्यक्रममा जाँदा तत्कालीन राजा वीरेन्द्र र रा, रानी ऐश्वर्यालाई भेट्न पाँ भनेर बिन्ती पत्र हाल्नुपर्ने कुरा उठ्यो किनभने त्यो समयमा राष्ट्रिय जनजीवनका व्यक्तिहरूले राजा रानीलाई भेट्नु भनेको महत्वपूर्ण कुरो ठान्ने थरीका मान्छे थिए उनीहरूलाई लागेको ला थियो होला राजा रानीलाई भेटिसकेपछि मलाई केही दया गरेर केही दिन्छन् अनि मेरो जिन्दगी भन्छ त्यहाँ राजदरबारसँग सम्बन्धित मान्छेहरू पनि थिए उनीहरूले निकै कर गर्दै भने बडा महारानी ऐश्वर्या सरकारलाई भेट्न पाऊ भनेर तिमीले बिन्ती पत्र दिनैपर्छ अब मलाई पर्यो फसाद कसरी यहाँबाट बाहिरिने म चुपचाप लाग्दै भोक लाग्यो भन्ने बान बनाएर कोठा फर्किएँ किनभने मलाई वित्र दिएर राजा रानीलाई भेट्न पटकै मन थिएन त्यहाँनिर स्थल त्यसमाथि धेरै मान्छेहरूको सामु बिन्ती पत्र दिन्न भन्नु पनि ठिक थियो र कोठामा आएर भनिदिएँ महारानीलाई मैले किन भेट्नु कब यत्री चाँदनी चाला भने मलाई उहाँले भेट्न चाहनुभयो म भेट्छु त्यसपछि मसँग केही मान्छेहरू रिसाए उनीहरू रिसाएर उनीहरूकै मुख अन्धारो भयो कालो भएर फुलियो आखिर के फरक परेर मलाई केही फरक परेन के किनभने विचारको स्वतन्त्रता प्रत्येक मान्छेलाई हुन्छ मैले यही स्वतन्त्रताको उपयोग गर्दा मान्छेलाई किन रिस उठेको थियो कुनै मैले जानिनँ सायद त्यही समयले जान्ला अत केही मान्छेले मलाई राजा विरोधीहरूले फकाएर यसो भन्न लाए भने तर त्यो आफ्नो विचार थियो कसैले फकाएर बनेको विचार थिएन भन्नेहरूले जे जे भनिरहे पनि मेरो यात्रा रोकिएन अगाडि बढिरह्यो यात्रासँगै म भने भित्रभित्रै समयले ठम्म्याएको जिम्मेवारी पूरा गर्न सक्ने हुँ कि होइन भनेर आत्तिएकी थिएँ त्यही साल साहित्य सेवा सदन काठमंडली मेरे पांचौ कृति समझना का बासीटा लेखर को संग्रह निलिदी म हेर्दा हेर्दै पाँचवटा कृतिकी स्रष्टा भनिसकेकी थिएँ मेरा मानस गर्वबाट पाँचवटा सन्तान जन्मिसकेका थिए सन्तान जन्माउनु मात्र ठूलो कुरा पटक्कै होइन स्वस्थ सबल सन्तान जन्माउन सक्नु आमाको लागि एउटा सुखद पक्ष हो मैले आफ्नो मानस गर्वबाट स्वस्थ सब सन्तान जन्माउनु सकेकी सकिनँ भन्ने कुरा इतिहासलाई जिम्मा लाएर म यति चाहिँ भन्न सक्छु म पनि आमा बनेकी छु साँच्चै आमा बन्नु भनेको कति सुखद कुरो हो एउटा बेकमा ठानिएकी समाजबाट पछाडि पारिएकी केटी सृजनाका बस्तीहरूमा पसेकी छिए सृजनाको फूलबारी गोड्न ती फुलहरू देखेर मान्छेहरू कति खुसी होलान् त्यो त समय अवश्य बताउला मैले गोडेका लाएका फुलका आङभरि फुले फुल फोकेर फुल्नेछन् यी फूलका बोटहरू गोड्न मलाई निकैजनाले सघाएका छन् ममा उत्साह भरिदिए तिनलाई वर्तमानको संघारमा टेकेर भनिरहेछु धन्य हुनुहुन्छ तपाईँहरू सायद कुनै पनि मान्छेले दुनियाँका सबै मान्छेलाई खुसी पार्न सक्दैन यो मानवीय व्यवहारको एउटा कठोर था त्यसैले मैले सबै मान्छेलाई खुसी पार्न उनीहरूको चित्त बुझाउन सकिनँ किनभने मसँग पनि सजीव हुनुको गुण थियो त्यसमा अलिकति विवेक थियो र अलिकति विचार थियो जुन कुरो कसैलाई मनपर्थ्यो कसैलाई मन पर्दैन थियो त्यो स्वाभाविकै थियो ज्ञानको भोक मान्छेमा असीमित रूपमा हुँदो रहेछ ममा पनि ज्ञानको भोग यति विघ्न थियो कि असाध्यै उच्चतम बिन्दुसम्म पुगेको थियो म जहाँ पुग्थेँ केही नयाँ कुरो सिक्न र जान्न खोज्थेँ मेरो यही स्वभावले मलाई धेरै कुरो सिक्ने जान्ने क्रममा निकै सहयोग गरेको थियो मैले अहिलेसम्म आर्जन गरेको ज्ञान चिप पर्याप्त थिएन हुन त मान्छेले जन्मेदेखि बाँचुनजेलसम्म सिक्ने जान्ने क्रम रोकिँदैन जब रोकिन्छ तब उसको जीवनलीला नै समाप्त हुन्छ मैं जीवन को महसूस भर्खर कर कसा में ज्ञान को संपूर्णता होते हैं तुलनात्मक रूप में कोई भाग कोई बड़ी जानने इसमें मैं तो औपचारिक रूप में आधारभूत शिक्षा लीन सहज र सरल थे मैं जे जी सिकेक जाने थे सब अपने स्वविवेक स्वाध्यान मैं तर ज्ञानको पनि सन्तुलन खोज्नेहरूले ममा थुप्रे कमी कमजोरी देखे निश्चितै रूपमा मान्छेका कमी कमजोरी हुन्छन् मेरा पनि थुप्रे कमी कमजोरीहरू थिए तर कसरी मलाई दुई कक्षादेखि दस कक्षासम्म किताबहरू पढ्न भने अरूलाई भए यसो गर्न लाज हुन्थ्यो होला मलाई यसो गर्न पटक्कै लाज भएन मैले पढेर तर मैले उनीहरूले भने विपरीत पाराले हेरेँ र पढेँ किनभने म बालका थिइनँ उनीहरूले जे भन्यो त्यही मान्यवाला थिएन मलाई जति आवश्यकता थियो मैले त्यति मात्र जाने मलाई न त विज्ञानका सूत्रहरू रटेर त्यसैमा जिन्दगी अल्झाइरहनु थियो न त गणितका सूत्रहरूले बताउने गोप्य कुरो खोतल्नु नै थियो न त ज्यामितका कोहरू खिच्नु नै थियो कतिपय का कुराहरू मैले खुल्ला धरतीमै देखेकी थिएँ अनुभूति गरेकी थिएँ हिसाबका सूत्रहरू नजाने पनि म कसैबाट छलिने ढाँटिन सक्दिनथेँ किनभने जनजीवनमा काम लाग्ने हिसाब जान्दथे जुन मेरो लागि पर्याप्त थियो आवश्यकता थियो त मलाई साँगो चेतनाबाट फ्राकिलो चेतनासम्म पुग्ने कोही भन्थे तिमीलाई अङ्ग्रेजी भाषा पनि आउँछ म भन्थे जान्दिनँ उनीहरू मलाई हेरेर खोइ के के भन्थे अङ्ग्रेजीबाट लाग्थ्यो मलाई खिलाएका होला नत्र त नेपाली अथवा अरू कुनै मातृभाषाबाट बोले भने उनीहरूले योग्यताको पोझ पो देखाएका हुन् कि सभ्य हुनुको पोज देखाएका हुन् कि अह मैले जान्न सकिनँ तर मलाई पनि अङ्ग्रेजी भाषा सिक्ने र अर चाहिँ थियो कसैले मैले अङ्ग्रेजी भाषा सिक्नुपर्छ भने कसैले इनानीला नानीलाई ला लाइब्रेरी पुऱ्याइदिए यिनले छिटो सिक्छन् जान्दछिन् हामी यिनलाई खाना बस्ने व्यवस्था मिलाइदिन्छौँ भनेर बाबाआमासँग मलाई काठमाडौँ राख्नु प्रस्ताव राखे तर मेरो बाबाआमा घरको व्यवहार लथालिङ्ग हुन्छ बच्चाहरूको भविष्य बर्बाद हुन्छ भन्दै पछिए मम्मा भने संसारलाई अझ फराकिलो ढङ्गले बुझ्ने धेरैभन्दा धेरै ज्ञान विज्ञानका कुराहरू सिक्ने जान्ने चाहना थियो अर्थात् ज्ञान प्राप्तिको लागि काठमाडौँ बस्ने चाहना थियो तर एक्लै बस्ने अवस्था थिएन किनभने म केही पनि गर्न सक्दिनँ थिएँ यहाँसम्म कि मलाई पाइखाना पनि अरूले लगिदिनुपर्छ र कपडाहरू पनि अरूले फुकालिदिनुपर्छ लगाइदिनुपर्छ काठमाडौँ बस्न त्यति राम्रो प्रस्ताव र आफ्नो ज्ञान प्राप्तिको चाहना पुरा हुन नसकता, म बाबाआमासँग पनि रिसाएँ मनमा सोचेँ यिनीहरूको कत्रो नै व्यवहार हो लथालिङ्ग हुने गरेको अरू छोराछोरीलाई एकजनाले हेरे नहुने दुवै एकजना सँगै बस्न मन लागे बहिनी मिनालाई त मसँगै बस्न भन्न सक्थे ऊ मसँग बसेर के बिग्रिन्थ्यो तर मेरो बाबाआमाले यस्तो तरिकाले कहिले सोच्न सकेनन् उनीहरूको लागि अरू छोराछोरीको मात्र भविष्य राम्रो भए हुन्थ्यो मैले चाहिँ केही कुरा सिकेर जानेर आफ्नो जीवन सहजसँग बाँच्ने परिस्थितिको निर्माण गर्नु पर्दैनथ्यो अर्थात् मेरो भविष्य राम्रो नभए पनि हुन्थ्यो त्यसैले मेरो काठमाडौँ बसेर केही कुरा सिक्ने जान्ने चाहना पुरा हुन सकेन म भारी मन्दिर आफ्नो गाउँ फर्केँ गाउँ फर्केपछि पनि मैले लेख्न छोडिनँ भेटेसम्मका किताबहरू पनि पढ्न छोडिनँ बिस्तारै मलाई अङ्ग्रेजी पढाउने मान्छेको आवश्यकता छ भन्ने अप्रक्ष रूपमा मैले साथीहरूलाई भनेकी थिएँ उनीहरू मार्फत हल्ला सुनेर एकजना मास्टर मेरो घरमै आए उनको नाम रहेछ मिलन दाहाल हाम्रो बीचमा पढ्ने र पढाउने सहमति भयो उनको स्थायी घर झापातिर कथा भन्थे त्यस्ताका उनी हाम्रो घरभन्दा केही तल घर बनाएर परिवारसहित बस्थे अहिले उनी त्यो घर बेचेर काठमाडौँतिर कहाँ छन् कुन्नी जिन्दगीमा पहिलो गुरु उनी हुन् उन। बेला बेला उनले मसँग तितो स्वभाव देखाए पनि बेला बेला सहज स्वभाव पनि देखाए मान्छेको स्वभावै हो तीतो टरो अमिर गुलियो जस्तो भए पनि अलिकति सहनै पर्दो मैले पनि सहेँ उनले मलाई बुझाएर पढाए पनि म भने कति चाँडो बिर्सिदिन्थेँ बेला बेला त हैरान हुँदो र भन्थे तिमीलाई जति सिकाए पनि हुँदैन उनले यसो भन्नु स्वाभाविकै थियो मेरो दिमागले उनले चाहे भने जति टिप्न सकेन किनभने म मान्छे थिएँ कुनै यान्त्रिक मेसिन थिइनँ उनले मलाई दुई महिना पनि राम्ररी पढाउन पाएनन् दुई महिनाको समयमा मैले सिके के सिकेँ होला र अलिकति सिक्दा सिक्दै उनी सरुवाएर हिँडिहाले म भने यता आफ्नै काममा व्यस्त हुन थालेँ यसरी निकै समय बित्यो निकै समयपछि अर्का एकजना मास्टर भेटेँ उनको नाम माधव मिश्र हो उनको घर धनकुटा हो हाम्रोभन्दा केही टाढा तल छ उनले पनि मलाई तीन महिनाभन्दा बढी पढाउन सकेनन् अथवा पढाउनु भ्याएनन् मेरो अङ्ग्रेजी भाषाको पढाइ त्यत्तिकै सकियो खोइ के भन्नु रोकियो मेरो मैं उमेर चिपी सके एवी सीड़ी ऐसी भन्थे अब पढ़ना र गए बुढ़ी भार पढ़ उनीहरू जिस्काउने पाराले खिस्सी गर्थे नाक खुम्च्याउँथे तर पढ्ने लेख्ने कुरामा मान्छेले उमेरको कारणले रोकिनुपर्छ भन्ने धारणा एकदमै गलत थियो शिक्षा भनेको यतिखेर लिनुपर्छ भन्ने मानसिकताबाट ग्रस्त थिए उनीहरू म भने त्यसको ठिक विपरीत सोचाइ राख्थेँ किनभने मैले अलिकति भए पनि फराकलो दृष्टिकोण राखेँ मेरो सोचाइमा कुनै कुरा पनि सिक्न जान्नलाई कसैलाई उमेरले छेक्न सक्दैन मान्छेले आफ्नो अनुकूल हुँदा जहिले पनि सिक्न जान्न सक्छ जेसुकै कुरा त्यसैले नाक खुम्च्याउनेहरूलाई सहज रूपमा भनिदिए मेरो सायद यति बेलै उमेर छेपिए पनि सिक्ने जाने कुरामा अझै बच्चै त्यसपछि उनीहरूको मुखमा बुझो लाग्यो क्यारे उनीहरूले फेरि दोहोऱ्याएर खेलउने हिम्मत गर्न सकेनन् हुन त म परेको नेपाली समाज जन्मे जन्मेकी केटी यही को संस्कृतिमा हुर्के बढे कि तर अब मैले संस्कृतिका नाममा नराम्रा मान्यतालाई कहाँ झालेर थाप्नुपर्छ भन्ने थिएन जब मैले केही कुरा सिक्दा समाजका मान्छेले गिल्ला गर्छन् भने यो समाज संस्कृति कस्तो हो अनि यहाँका मान्छे कस्तो मानसिकताबाट ग्रस्त छन् भन्ने प्रश्न उठ्थ्यो जसले जे जे भन्दै गरे पनि मेरो उत्साह कहिल्यै मरेन किनभने भन्नेहरूले जे जे भने पनि मैले गरेको कुरो शत प्रतिशत थियो स्वयंको दृष्टिकोणमा र विचारमा अरूलाई बेठिक लागेर के हुन्थ्यो र हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति समेतमा झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौँ यसको बाँकी अंश वाचन हुनेछ उज्यालो 90 कार्यक्रम श्रुति समेत तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचीट्युन्स र बीर्ता एफएम धरानको विजयपुर एफएम बर्दीवासको रेडियो दर्पण सिन्धुलीको रेडियो सहारा रामेछापको रेडियो तीनलाल दोलखाको कालिंचोक एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम रेडियो चितौवनमा पनि सुनिरहनु भएको छ त्यसै नुवाकोट एफएम फलेवासको रेडियो पर्वत पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम रुकुमको रेडियो सुजने गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ प्रसारण श्रुति सम्भेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूल सुनिरहेका छौ अब यसैको बाँकी सुनौ काठमाडौँमा भए मैले अङ्ग्रेजी भाषाको सिकाइमा पाँचै महिनामा रोकिनु पर्दैन थियो त्यहाँ पनि मूल्यकै मान्छे छन् काठमाडौँ जहाँ पैसा भए सबै थोक पाइन्छ नभए केही पनि पाइँदैन मसँग पैसा हुने कुरै थिएन त्यसमाथि कमजोर शारीरिक अवस्था जर्जर आर्थिक स्थिति अर्काको आशामा बस्नु पनि त ठिक थिएन आफ्ना बाबाआमाको कमाइमा बाँच्न त गाह्रो हुँदैथ्यो हुँ मलाई त त्यहाँ झन् अर्काको दयामा बस्नु पर्थ्यो त्यो कुरो मलाई अलिकति मान्य भएन ममा पनि अलिकति स्वाभिमान थियो त्यसैले पनि फर्किएँ म काठमाडौँबाट आफ्नै गाउँ मलाई आफ्नो गाउँ पनि कुरूप कहिले लागेन जुन ठाउँमा मेरो जीवनले पहिलोपटक जरा हालेको थियो जुन ठाउँको हावापानी माटो आदिले मेरो जीवनचक्र बनेको थियो गाउँ फर्केर मैले अङ्ग्रेजी भाषा सिकाउने मास्टर पाइनँ मास्टरहरू नभएका त होइनन् मलाई पढाउन हिस्किच किनभने म सार्वजनिक व्यक्ति भएकीले उनीहरू आफ्ना कमी कमजोरी रुबा आउलान् र बेजत होला भन्ने डर त्रासले मलाई पढाउन हिस्किचाए घर पनि अलिकति भित्र भएकाले उनीहरूलाई आउन जान पनि टाढा भयो अनि सबैभन्दा ठूलो कुरा त कम पारिश्रमिक हुन त मलाई पढ़ाउने पहिलो सरले पनि महिनाको पारिश्रमिक पाँच मागेका थिए त्यति बेला मलाई दिनको एक दुई घण्टा पढाएर महिनाको पाँच हजार माग्नु उनको कस्तो नियत थियो कुनै मलाई थाहा भएन तर म मा, उनको माग सुन्दा छाँगाबाट झरे जस्तो भएँ साँच्चै स्तब्ध भएँ जब मेरो सिङ्गो परिवारको आमदानी पाँच हजार पनि थिएन उनलाई महिनाको पाँच हजार दिएर के गर्ने उनलाई मैले केही भनेन सोचेँ मान्छेले पैसा कति सजिलै आउँछ भनी ठान्छन् र मान्छेलाई पैसा भयो हुने रहेछ यस्तै रहेछ दुनियाँ तर उनको माग पूरा नहुने बुझेपछि उनी सहमतिमा आएका थिए त्यसमा चाहिँ उनले म उदारता नै राखेपछि सुने उनले सेकी झार्न मात्र त्यो पारिश्रमिकमा आएका थिए अरे मलाई नराम्रो लाग्यो मैले उनीसँग न त पैसाको पोज दिएकी थिएँ न त कुनै कुराको घमण्ड खै मेरो कस्तो सेकी झारेको नि थाहा छैन तर सेकी झार्ने कुनै कुरा थिए सेकी झरेन पनि अलि फराकिलो दृष्टिकोणले हेर्दा मैले सधैँ सम्मान गरेकी थिएँ मैले केही बिराएकी थिएन उनीसँग मेरो छोटो पढाइको सभा यस्तै थियो जे जस्तो भए पनि यसलाई सहजै रूपमा लिएँ मैले समय आफ्नै गतिमा कुदिरह्यो जिन्दगीमा त्यो अनुभूति पनि गरेँ मैले आफू शिष्य बनेर पढ्दाको छेड कस्तो हुँदो रहेछ अलिकति भए पनि अनुभूति गरेँ मैले समाजले मलाई अझै पनि विचार अपाङ्ग केटीको रूपमा हेरिरहेको थियो मैले गर्ने प्रत्येक क्रियाकलापलाई यो अपाङ्गतासँग जोडेर हेरिन्थ्यो मान्छे जतिसुकै शिक्षित र सभ्य किन नहुन् तिनका व्यवहार अझै जङ्गली नै छन् खालि समाजभित्र यस्तो परम्परा पनि छ कोही अपाङ्ग भयो भने उसले पूर्वजन्मको पापले यस्तो भएको हो उसलाई समाजले देख्यो भने लाज हुन्छ यसलाई कोठाभित्र कसैले को नदेख्ने गरेर रा, थुनेर राख्नुपर्छ भन्ने चा चलन छ चा। यसैले उनीहरूको मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको थिएन यहाँसम्म कि मेरा सृजनालाई पनि शरीरसँग जोडिएको अपाङ्गतासँग जोडेर हेर्ने मैले सृजनाहरूमा कसैको पीडा अर्थात् समाजको पीडा लेख्यो भने चुच्चुच गर्दै बिचरा जिन्दगी नै यस्तो छ सृजनामा पनि त्यही पीडा नै लेखिन्छे भन्ने भन्थे मान्छेहरू तर म मा आफ्नो व्यक्तिगत पीड़ाको लेखौँ भनेर कहिले लेख्थिन थिएँ कहिले पोखिन्थ्यो भने म के जानु मैले कुनै कुरा जानिनँ भने विचार शरीर यस्तो छ के जान्नु भन्थे मान्छेहरू तर ती मान्छेहरूको भन्दा ठिक विपरीत सोच थियो मेरो शरीर अपाङ्ग हुँदैमा विचार विवेक भावना अपाङ्ग थिएन जुन कुरा अझै मान्छेहरूले बुझेनन् मलाई प्रत्येक कुरा आफ्नो शरीरसँग जोडेर हेरेको पटक्कै मनपर्दैन थियो विचारको दृष्टिकोणले हेरेको पटक्कै मनपर्दैन थियो विचारको दृष्टिकोणले हेरेको दयाको भाव राखेको मन मनपर्दैनथ्यो म पनि मान्छे नै थिएँ म पनि विचार भावना स्वाभिमान सबै थोक मैले पाएका पुरस्कार सम्मान मान पनि उनीहरू अपाङ्ग शरीर हेरेर दिए जस्तो कुरा गर्थे र कतिले त मुखै फोलेर भन्थे तिमी अपाङ्ग नभएको भए यत्रा मान सम्मान पदक पुरस्कारहरूले सम्मानित तथा पुरस्कृत गरे गरे हुनै सक्ने थिएनौ कसैले त रिस सम्हाल्न नसकेर भनेर अपाङ्ग केटी नाथीले लेख्थेँ कि बढाई चढ़ाई गरिदिए बस् त्यतिले मात्र नपुगेर कसैले त लेखिदिए कि अर्को अपाङ्गले निबन्ध अर्कोले महाकाव्य खण्डकाव्य काव्य लेख्यो भने कुनै सपाङ्गले पुरस्कार नपाउने यसो भन्नेहरू सबै अशिक्षित अनपढ थिएनन् सबै शिक्षित सभ्य सब भनिनेहरू नै थिए उनीहरूको विचारमा मसँग कुनै कुरा थिएन केवल अपाङ्गता र निरीहल लाचारपन मात्र थियो हुन पनि मलाई देख्नेहरूले त्यस्तै देख्थे केही गर्न नसक्ने तर उनीहरूले जे देख्थे त्यो म थिएन जे भने पनि म थिएन तर तर पनि म ममै थिए उन्को नजर में मेकारके काम नाजक मैं थे मेरे नजर में उन् शिक्षित सभ्य भाग महामूर्ख थे कभी मैं उई बिगारी देखी थी ना। किन म नकारात्मक दृष्टिकोण राखेँ आखिर पनि मान्छे नै थिएँ मैले पाएको पुरस्कार मान सम्मान पदक जे पाएमा पनि किन दया मिसिएको देख्थेँ उनीहरू यो संसारमा सबै मान्छे राम्रा हुँदैनन् सबै मान्छे नराम्रा पनि हुँदैनन् संसारमा नराम्रोको अस्तित्व छ भने राम्रोको पनि अस्तित्व छ गाउँका बडा भनिने मान्छेहरू पनि अगाडि व्यक्त गर्न नसके पनि घरले मलाई हे नै पारा लिएर लाग्थ्यो यो संसार त बलिया सुरवीरहरूको लागि मात्र रहेछ निर्बल अशक्तहरूलाई त मान्छे नै नगन्ने मान्छे थिएँ म जसको खुसीमा कसैको अनुहारमा मुस्कान थ्याकिएन जसको उत्साहमा कसैको आङमा घाम लागेन रिचका ज्वाला ईर्ष्या र डाहाका रापले फाल्थे मान्छेमा माथि फोकिन हो उनीहरूलाई म राम्रो लागेन कुरूप लागेँ तर मलाई माया गर्ने मलाई सुन्दर देख्ने मान्छेहरू पनि थिए मेरो हाँसोमा रमाउने पनि कोही त थियो जो म हाँस्दा हाँस्थ्यो म रमाउँदा रमाउँथ्यो म दुःखी हुँदा ऊ दुःखी हुन्थ्यो त्यसैले त जीवन जस्तो भए पनि सुन्दर थियो मान्छेको जातै इर्ष्यालो हुँदो रहेछ त्यसैले मात्र गर्ने मैले चाहिँ नगर्ने भन्ने मात्र हुँदो रहेछ मैले अलिकति प्रगति गरेको देख्दा दुनियाँ रिसाउनु पनि यही कारणले हो त्यसै भनेका होइन रहेछन् कवि शिरोमणि लेखनाथ पौडेलले म खाऊँ मैला हुँ सुखशैल वा मोजमा गरौँ म बाँचौँ मै नाचौँ अरू सबै मरम दुर्बलहरू साँच्चै उनले कति मजाले भनिदिएछन् अभिव्यकी स्वार्थी मान्छेहरूलाई मलाई साह्रै खत पऱ्यो मैले पनि अलिकति माथि चढ्दैमा मातिनु पनि थिएन अलिकति तल झर्दैमा आत्तिनु पनि थिएन किनभने मैले न त माथि चढ्नु थियो न त चल झर्नु मस्ता को उस्त फरक ये थी, थी, थी मलि मा बड़ी माने चिन्हने प्रशंसित करें मैं पहला पैला लगने करते यही हो अदृश्य रूप में भेप मेको को भोक रहे कें इसो हो स्वाभाविक हो क्यों समाज अपहलित केटी ने प्रशंसा अलिकती अर को जस्त जिंदगी भादा के बड़ी नई राखे कें अपेक्षा तेलिए माने थोड़े खोट ला मैं सारो दुख थी बिजाउने कुरो गरे पनि साह्रो बिजाउँथ्यो तर बिना खोट बिना बिझावटको मान्छे पनि हुँदैन थियो म पनि खोटरहित मान्छे कहाँ थिएँ र मैले पनि त्यति पनि छुट्याउन सकिनँ अलिकति बढी आक्रोशको भावनाले पो हेरेँ कि अरूलाई मान्छेहरूले सधैँ झुक्नुपर्छ भने छुच्चाइ राखेँ अपाङ्ग अशक्त मान्छे नै होइनन् भने दृष्टिकोण राखेँ म मा कुनै मान्छेसँग झुकिनँ आखिर अरूले मान्छे नभने नठाने पनि म आफूलाई मान्छे नै ठान्थेँ जति अरूले कुरूप देखे पनि मैले आफूलाई कहिल्यै कुरूप देखिनँ अन्धविश्वासी समाजले मलाई कहिल्यै सकारात्मक दृष्टिले नहेरे पनि आफ मैले आफूलाई सधैँ सकारात्मक दृष्टिले हेरेँ किनभने मैले आफ्नो आत्माप्रति अपमान अन्याय गरेर अरूमाथि न्याय गर्न सक्दिन मान्छेले आफैमाथि न्याय गर्न सक्दैन भने उसले कसैमाथि पनि न्याय गर्न सक्दैन त्यसैले त मैले जुनसुकै काम कुरा आत्मालाई चित्त नबुझ्ने कहिले गरिन समयले एकपछि अर्को पाठ सिकाउँदै जान्छ मान्छेको जीवनलाई मलाई पनि आफ्नै जीवनले एउटा परीक्षा लिँदै थियो भने अर्को नियतिले आखिर कविवर माधव घिमिरे भनेको एकदमै ठिक रहेछ ढुङ्गाको काप फरेर पनि उम्रन्छ पिपल ढुङ्गाको काप फरेर पनि उम्रन्छ पिपल सृजना शक्ति संसारमा कहिले हुँदैन विफल साँच्चै म ढुङ्गाको काप परेर उम्रिएको पिपल त थिइनँ तर म पनि यही धरतीमा उम्रिएकी स्वयं उनैकै सिर्जना थिएँ अनि उनको सिर्जना के विफल हुन सक्थ्यो र यसो भनेर मैले स्वयंलाई धरतीको सफल सृजना भन्ने आत्महत्य गर्न मिल्दैन यति चाहिँ म भन्न सक्छु म पनि पन अरू जस्तै धरतीकै सिर्जना थिएँ सायद मसँग पनि उनले केही अपेक्षा गरेकी थिइन् जसलाई मान्छेको एउटा जमातले पटक्कै बुझ्न सकेन उनको कोख र बारम्बार अपमान गरिरहे धरती चुपचाप लागेर सही कुनै गुनासो गरिनन् अलिकति स्वाभिमान त्यति बेलादेखि भिडिसकेको रहेछ जब मैले जीवनको रङ अलिकति चिन्न थालेँ त्यसको रङ पनि पोकेको रहेछ ममा केटाकेटीपनदेखि अरूलाई केही दिएर मलाई चाहिँ दिएनन् भने ए मलाई चाहिँ नदिने त्यसलाई मात्र दिने त्यसले पाउने मैले किन नपाउने भन्ने लाग्थ्यो र रिस पनि उठ्थ्यो त्यो केटाकेटीपनको इस् र डा पनि त्यसमा अलिकति स्वाभिमानको रङ पनि मिसिएको रहेछ किनभने त्यहाँ त्यसले चाहिँ पाउने र मैले चाहिँ किन नपाउने भन्ने प्रश्न पनि त थियो कुनै बेला खेल्दा कुनै खेलमा हारिन्थ्यो भने कुनै खेलमा जतिन्थ्यो खेल, खेल, खेल जितेको बेला त्यो सानो संसारको मै हुँ मालिक भन्ने लाग्थ्यो नजितेको बेला यसले मलाई जित्ने भने रिस पो आफ्नो साथीले भए पनि जित्यो भनेर खुसी हुनु त कता हो कता मलाई त रिस पो कति नराम्रो बानी केटाकेटी हुँदा जे जस्तो गरे पनि सुहाउने दिनभरिसँगै मिलेर खेल्यो साँझमा बाजाबाज कुटाकुट गरेर छुट्टिए पनि सुहाउने भोलिपल्ट बोलिहाले पनि सुहाउने साना मान्छेहरूको सानो संसारमा यी सबै कुरा स्वाभाविक हुन्छ ठुला मान्छेहरू यसो गर्न सक्दैनन् र त आपसमा झगडा मार्काट हुन्छ म मा स्वाभिमानको कुरा गर्दैछु मेरो सानी बहिनी ऐनाले मैले उसको चित्त दुख दुख्ने कुरो भने उ भन्छे दिदीले यस्तो गर्नु भने मैले चाहिँ किन नहुने बस उसको सानो मनको स्वाभिमान यसरी पोखिन्छ भने हामीले त्यो कुरालाई बुझिरहेका छैनौँ उल्टो उसलाई हप्पाइरहेका हुन्छौँ चुप्लाक पिसाच सानो मान्छेले धेरै बोल्नुहुन्छ संस्कार कस्तो गलत छ त्यसमाथि हाम्रो चिन्तन कस्तो नराम्रो छ सा। साना मान्छेहरूले बोल्नै हुँदैन बस म पनि यही चिन्तनबाट नराम्ररी प्रभावित भएकी थिएँ किराकेडीमा ठुला मान्छेले जे गरे पनि सुन्नुपर्ने कहिलेकाहीँ त ठुला मान्छेको व्यवहार अति रुखो हुन्थ्यो भुल नगर्नेहरूले जति दमन गरे पनि सहैपर्ने उनीहरूले जे भन्यो त्यही मान्नुपर्ने बिस्तारै बिस्तारै उमेरसँगै विचार बुद्धि स्वाभाविक रूपमा छिपिँदै गएको थियो एघार बाह्र वर्षसम्म मलाई न त जिन्दगीको बारेमा चिन्तन गर्न आउँथ्यो न त पीर चिन्ता नै थियो किनभने जिन्दगी खानु खेल्नु सुत्नु उठ्नुमै चलेको थियो जब बाह्र वर्षभन्दा उकालो लाग्ने क्रम सुरु भयो तब जिन्दगीको सन्दर्भमा पनि चिन्तन गर्ने क्रम बढ्न थाले अनि चेतनाका पकेटाहरू पलाएपछि मान्छेले बल्त जिन्दगीको बारेमा चिन्तन गर्न थाल्दो रहेछ मलाई अलिकति कपडा छिटो च्यातियो भने पनि गाली गरिन्थ्यो आखिर च्यातिएर जाने चिज च्यातिएर जाँदा मैले गाली पाउँथेँ त्यसमा मेरो दोषकै थियो अब अलिकति आफू असक्त हुँदा पनि आफ्नाहरूले पनि बुझ्दै नबुझ्ने रहेछन् भन्ने लाग्न थालेको थियो मलाई पनि आफ्नो केही भइदिएको भए यस्ता अपशब्द सहर बाँच्नु पर्दैनथ्यो भन्ने लाग्थ्यो लगे आपने केरु सर सब अरकें बाच् खानु लाने सब अरुक भर में थी कहीं तो बिना सीधी गाली रहो सूल काम करे खे जमेर बढ़ते गए उ खाने पेट रंग बढ़ते गए बाबा आमा बोझ बढ़े थी क्योंकि हिजो दुई तीनजना पुग्ने भात आज म एक्लैले झम्मक पारिदिन्थे हिजो सबैलाई पुग्ने कपडा म एक्लैलाई लाग्ने गर्थ्यो त्यसैले त उनीहरू मप्रति बढी आक्रोशित हुन्थे यसला जति लुगा कपडा किनिदिए पनि हुँदैन कुकुरको छाला लाओस् हुन पनि हो मेरा लुगा कपडाहरू कति छिटो फाट्थे कति छिटो जब म अलिकति ठुली हुँदै गएँ एव अन्तआत्माले भइरह्यो यो अरूकै भरमा मात्र बाँच्नुपर्ने कस्तो जिन्दगी मलाई आफू बुझ्ने भएपछि बाबाआमाकै पाखुरीमा बाँच्नु निकै गाह्रो लाग्न थाल्यो किनभने म सानैदेखि कसैलाई बोझ भएर बाँच्न चाहन्नथेँ तर नचाहेर पनि के गर्नु आफ्नो केही नहुँदा मान्छे लाचार हुनुपर्दो रहेछ साँच्चै त्यसबेला कति निरीहर र लाचार थिएँ म ज्वर्काको पसिनामा परजीवी बनेर बाँचेको थिएँ जब म साहित्य क्षेत्रमा प्रवेश गरेँ तब मलाई विभिन्न खालका व्यक्तिहरूले पैसा र सम्पत्तिको प्रलोभन देखाउन थाले जसले चाहन्थे म बाटामा बसेर चटक देखाएर दुई कौडीको केटीको रूपमा चिनिन सकु मसँग पैसा र सम्पत्ति पो थिएन सग्लो शरीर पो थिएन त अरू त मसँग थियो मलाई पैसा र सम्पत्तिको के काम थियो र बाँच्नु थियो बस तिनीहरूले भने जस्तो मैले चटक देखाएर मैले पैसा बटाउन सकिनँ त्यसैले त तिनीहरू मसँग रेसले आगो भए म त्यही आगोमाथि गुल्चिन्दै हिँडिरहेँ बाबामा भन्थेँ तैँले राम्रो काम गरिनस् ठुलाबाटलाई मान्नुपर्छ म चुप लागिरहन्थे र मनम नै ए यिनीहरूले जे भन्यो त्यही मान्नुपर्ने आफै मान मत आफ्नै मान म मा त मरे पनि मान्दिनँ मलाई यस्ता नचाहिँदा कुराहरू गर्नेहरूसँग साह्रो रिस उठ थियो ताल पर्दा मुख परेको जवाफ पनि दिइहाल्थे अनि ती मेरो चुप लागेर फर्किन्थे यसरी मेरो स्वाभिमान झुकाउनु खोजे पनि झुकेन साहित्यको क्षेत्रमा स्थापित भइसके पनि मलाई झुकाउन धेरैले धेरै तरिकाबाट खोजे सबै प्रयत्नहरू असफल भए म यति बेला घमण्डले फुलिरहेको भन्ने छैन किनभने जिन्दगीका हरेक परीक्षामा सफल हुँदैन मान्छे सायद म पनि कुनै परीक्षामा सफल कुनैमा असफल भएकी छु म यति चाहिँ भन्न सक्छु मैले कहिले माग्न जानिनँ कसैसँग आफ्नो दुःखमा पनि बिन्ती भाव बिसाउन जानिन र त म मनै भएँ जब आफू आफ्नै श्रममा बाँच्न सक्ने भए तब मलाई आफ्नो जिन्दगी सुन्दर लाग्न थाल्यो संसार मेरो पनि रहेछ भन्ने लाग्न थाल्यो म कठोर शारीरिक श्रम त गर्न सक्दिनँ तर मानसिक श्रम अरूले भन्दा कम गरेकै छैन देख्नेहरूले भन्छन् तैँले आरामले पैसा कमाउँछेस त्यो पनि घरमै बसेर लेखेर उनीहरूले कति सजिलो देखिदिएका छन् कहिलेकाहीँ बाबाले कोही मान्छे आउँदा यसको काम केही छैन बस्छ खान्छे भन्छन् बस उनको बुझाइमा मेरो कामै छैन म त्यतिकै घरमा बस्छु खान्छु त्यति हो तर दिनभरि फुर्सल हुँदैन थाकेर हैरान भएकी हुन्छु साँझमा के तो श्रम होइन घन हान्नु भारी बोक्नु कोदालो खन्नु मात्र श्रम हो देख्नेहरूले कति पैसा कमाएको देख्छन् मैले दे। एक पल मिहिनेत गरेको छ पसिना बगाएको छ सबैभन्दा महत्वपूर्ण कुरा जिन्दगीका पल पल बिताएको छ त्यसैको लागि समर्पण गरेको छ देख्नेहरूले जति सजिलो देखे पनि त्यति सजिलो छैन मलाई जिन्दगी बाँच्नु नै छ त्यसको लागि श्रम गर्नुपर्ने हरेक मान्छेले यही हरेक मान्छेभित्रकी म एउटी मान्छेले पनि आखिर दुई साख र एक लाउनकै लागि हो यस्तो भए पनि श्रम गरेरै बाँचेको छु मलाई हिजोको निरीह अर्काको श्रम र पसिनामा बाँचेको जिन्दगीभन्दा आजको जिन्दगी निकै सुन्दर लाग्छ किनभने म आज आफ्नो श्रममा रमाउन थालिसकेको छु मान्छे आफ्नो पौरखमा बाँच्दाको उत्साह बेग्लै हुँदो रहेछ त्यो आनन्द बेग्लै हुँदो रहेछ सभिमानको रङ साँच्चै बिसट्टै सुन्दर हुँदो रहेछ यो रङमा उतिबेलै पोखिएको भए पनि बल्ल मैले भर्खर चिन्न थालेको छु त्यससँगै जीवनको रङ पनि आहा कति सुन्दर रङ ऊ त्यो आकाशमा लागेको इन्द्रिणी र कहिलेकाहीँ पानीको छिपछेपी पनामा र कुहिरोको कम्बलले अलिकति घाम छेकेको बेला खोला खाल्सीबाट देखिने इन्द्रणी गति राम्रो हुन्छ त्यो रंग कति सुन्दर मैले कुनै देउताको पूजा नगरे त्यसप्रति आस्था नगरे पनि गर्नेहरूलाई भेट्दा तिनीहरूप्रति अपमान कहिल्यै गरिन मान्छेको धार्मिक आस्था विश्वास आ आफ्नै हुन्छन् त्यसलाई आफ्नो संस्कार र संस्कृति अनुसार मान्न संसारका प्रत्येक मान्छे स्वतन्त्र छन् नमान्न पनि स्वतन्त्र छन् मेरा केही साथीहरू भन्छन् भगवानले यस्तो गरे उस्तो गरे बस उनीहरूले यो गुनासो गर्न पाउनु पनि उनीहरूको स्वतन्त्रताभित्रको हकको कुरो हो उनीहरूले मानेका देउताप्रति मान्छेहरूले आस्था अनास्ता गुनासाहरू गर्न पाउनुपर्छ उनीहरू त भौतिकवादीहरूलाई यो कुरो वैयात लाग्न सक्छ तर मान्छेहरूको सबै खालका स्वतन्त्रताको कुरो गर्ने हो भने यो पनि त एउटा स्वतन्त्रतामै पर्छ विश्वास र आस्थाका रंग पनि इन्द्रणी जस्तै सुन्दर छ त्यसमा पनि खालखालका देउताहरू पनि सुन्दर छन् ध्यान मग्न भएर बसेका मोहम्मद भनौं क्रसमा झुण्डाइएका एसुख्रिष्ट भनौँ आफ्ना शिष्यहरूलाई शिक्षा दिइरहेका बुद्ध या त गोपिनीहरूको साथमा नाचिरहेका कृष्ण भनौं जुन धर्म समुदायका देउताहरू हुन् कम सुन्दर कहाँ छन् र कहिलेकाहीँ मेरो मनमा प्रश्न उठ्ने गर्छ देउताहरू किन कुरूप हुन नसकेका होलान् हुन त मान्छेले देउताको रूप रङको कहिल्यै नराम्रो कल्पनै गर्न सकेन सकोस् पनि कसरी उसलाई देउतैले सृष्टि गरेको भन्ने सानैदेखि सिकाइएको छ तर एउटा देउता मान्नेले अर्को देउता मान्ने मान्छेसँग किन झगडा गर्छ धार्मिक जातीय दङ्गा किन बचाउँछ मान्छे देउताहरूले झगडा गर भनेर भनेका छन् र त्यसो भए मान्छेले देउताको नाममा किन झगडा गर्छ म प्रश्न गर्छु धार्मिक मनहरूलाई तिनीहरू चुप लाग्छ तिनीहरूको मौनताले तिमीहरू औन्ल् कि आत्मज्ञानी भिजा तो दन मैं जीवन में तो पटाला छोएं छा जोसंग धार्मिक आस्था थियो धार्मिक मन थी तो धार्मिक आस्था और धार्मिक मन लेंगे जानेर विरोध कर चाहन्थे मैं, मैं पक्ष में रहूं उनीहरूको बारेमा राम्रो भनिदिऊ उनीहरूको धर्म लिउँ तर मैले र उनीहरूले मान्ने धर्म फरक थियो मेरो र उनीहरूको देउता फरक थियो म मा मान्छेको धर्म मान्थेँ कुनै वर्ग समुदाय सम्प्रदायको धर्म मान्दिनँथे म मान्छेहरूको सुन्दर व्यवहार र मनमा देउताहरू देख्थेँ कुनै अलौकिक लोकका देवताहरूलाई मारिन क्रिस्चियनहरू भन्ने गर्थे हाम्रा परमेश्वरप्रति विश्वास गर्नुभयो भने तपाईँको अशक्त पनि हुन्छ बौद्ध पनि त्यसै भन्थे हिन्दूहरू पनि त्यसै भन्छन् अब मैले कसको देउता मान्ने कसको नमान्ने मेरो नजरमा सबैका देउताहरू उस्तै थिए शरीर जिउडाल मिलेको हेर्दा आकर्षक थिए सबै राम्रा मैले तिम्रो देउता राम्रो उसको देउता नराम्रो भन्न पनि मिलेन त्यसैले म मौन रहेँ मौन रहनुले नै म कसैको अप्रिय बनिँ उनीहरू घन्टौँसम्म आफ्नो देउताहरूको बारेमा बेताउँथे कहिले का काहीँ त पारो तताउँथे था कति सुन्नु सुन्न पनि दिक्क लागेर आउँथ्यो त्यति बेला चाहिँ उनीहरूमाथि अविश्वासका फोरा फुट्थे उनीहरूका देवताहरूमाथि पनि अनास्थका स्वरहरू निशृत हुन्थे उनीहरूको स्वभाव अलिकति छिटो आवेशमा आउने खालको छ भने आवेशमा आएका बेला भने रिसले आगो भएर हिँडिहाल्थे केही शान्त खालको छ भने त मैले जतिसुकै असन्तुष्टि दर्शाउ उनीहरू हाँसिरहन्थे र भन्थे आज त झमाकको पारो निकै तातीय छ मैले कसैले कसैको मन दुखाए होला कसैको मनमा केही भए पनि खुसीका छिर्काहरू भरे होला यस्तै रहेछ जीवनयात्रामा भेटिए जति यात्रीहरू सबैलाई तृप्त पार्न नसकिँदो रहेछ जिन्दगीबारे बोल्दा कसैको मन दुख्ने व्यवहार कसैको मन प्रफुल्ल हुने व्यवहार दुवै जायज हुन्छ सायद सृष्टिले निरन्तरता पाउनु पनि यसैमा अडेको छ मैले धार्मिक मान्छेहरूलाई उनीहरूका कुरा सुनाउने स्वतन्त्रता दिएँ जुन कुरो मैले भएको भए चाहेको भए म नसुन्न पनि सक्थेँ तर मेरो आफ्ना कुरा सुनाउँदा मेरो रिस उठ्थ्यो भने त्यसमा मलाई फरक परेन किनभने म आफ्नै मनमा रमाउँथेँ आफ्नै शैलीमा बाँच्न चाहन्थेँ मेरो धर्म पनि आफ्नै देउता पनि आफ्नै सबैमा आफ्नै मौलिकपन कसैले त मलाई साक्षात सरस्वतीको रूप ठानेर भेटी चढाएर ढोक्थे फलफुल ल्याएर चढाउँथे कसैले भने यो साक्षात्गवान्को रूप भन्थे म उनीहरूलाई विनम्रतापूर्वक भन्थेँ म कुनै देउताको रूप होइन म मान्छे भएरै बाँच्न चाहन्छु साँच्चै मैले कहिले देउताको स्वरूप देखेकी छैन तर आफैलाई देउताको स्वरूप भनेर पुजिँदा आफैलाई अचम्म लाग्यो सायद देउता भनिएका पात्र पात्रहरू पनि यसरी नै देउता भनेका होलान् मैले मनमा विश्लेषण गरेँ कि यो देउता भन्ने चिज मान्छे आफैले कल्पना गरेर सृष्टि गरेको रहेछ मान्छेले मान्छेकै राम्रो कामलाई देउता भनेर पुजेको रहेछ आखिर मैले मानवीय गुणप्रति विमान गरेर आफू देउताको साक्षात्प म भनेको भए त्यहाँ अर्को देउता मलाई करोडौँ रुपियाँ खर्च गरेर बनाइएको आलिसान भव्य मन्दिरमा लगेर राखिन्थ्यो होला सायद मेरो सुसारमा कयौँ मान्छेहरू मोक्ष पाउनको लागि खट्थे होला तर मैले आफू मान्छे हुनाको एउटा महासत्य राखिदिएँ किनभने म असत्यको पर्दा हालेर बाँच्न चाहन्नथेँ आफू मान्छे नै थिए र मान्छे नै भएर बाँच्न खोजेँ मलाई देउता भएर बाँच्नुभन्दा मान्छे भएर बाँच्नु